नमस्कार उज्यालो नाइन्टी नेटवर्क मार्फत देशभरिका विभिन्न एफ स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको कार्यक्रम श्रुति सम्वेकमा प्राविधिक साथी दिनेश निरोलासँगै म अच्युत किमिरे बुलबुलको स्वागत छ कार्यक्रम श्रुति सम्वेकको मंगलबारको श्रृङ्खलामा हामीले जगदीश किमिरेको आख्यान सकसको वाचन सुन्दै आएका छौं सा। गएको साता हामीले सकसको छैठौं श्रृङ्खलासम्म सुन्यौं छैठौं श्रृङ्खलामा आइपुग्दा रणनिगापुरको आवाद कसरी भयो भन्ने विषयमा कुराकानी भएको छ सालबाडीको जंगल फाँट्ने फाँड्ने विषयमा पनि हामीले गएको छाताको श्रुति सम्वेगमा जीवाले बताएको कथा सुन्यौं अब अगाडिको श्रृंखलामा के हुन्छ सुनौ सकसको सातौं श्रृंखला पृष्ठ एक सय बीसबाट सुरुमा सबको पुरत कृष्ण बाजे थियो उसले नभ्याउने भएपछि छोरो गोविन्द बाजेलाई जिका उसले पनि नभ्याएपछि सालो सीताराम बाजेलाई जिका त्यसबेलाको नयाँ नेपालको नयाँ बस्ती रणनिगापुर नयाँ क्षेत्रीयहरूको बसोबासले गुल्जार भयो नयाँ चालचलनले सुसंस्कृत भयो चुरेको घाँस नै रहेको जग्गामा साल साँझ करम कुसुम सीशौ सतीशाल जामुन को बाक्लो वन का मज थारूर झुप्रे बस्ती थियो। जलात खोला को मधुरो कलकल रामबहादुर के यो कमाई का भाग्य को सराहना करें उसके कृत्य धन्यवाद दियो। उसले धर्मनिष्ठ गुरुपुरोहितका रूपमा कृष्णबाजी पाएको थियो जसले उसलाई छेत्रीको गायत्री मन्त्रदेखि सबै संस्कार र आचरणहरू सिकायो कृष्णबाजेले पनि रणनीगापुर आएपछि आफू उपाध्याय आए बाहुन हुँ भन्ने घोषणा गर्यो नयाँ उपाध्यायले नयाँ छेत्रीलाई भन्यो जजमान हजुरले मेलैसँग पक्का छेत्री हुनुपर्छ कृष्णबाजेले उसलाई काशी लगेर वर्तमान गरायो रामबहादुर काश्यप गोत्रीय छेत्री भयो पण्डाले भन्यो अघि नेपालका बडा महाराज पृथ्वीनारायण शाहले पनि यही पुण्डी नगरी आएर काशीमा आएर भारद्वाज गोत्र त्यागेर काश्यप गोत्र ग्रहण गरिबसेको थियो त्यसपछि यही आएर त्यही गोत्र ग्रहण गर्ने तपाईँ नेपालको दोस्रो क्षेत्री होइन छ आज बडो ठूलो कृत्य भएको छ मैले पूर्ण वैदिक विधि अनुसार यो महायज्ञ सम्पन्न गरेको छु यो कार्यको लागि दानको रकम पनि गहकिलो हुनुपर्छ जजमान बड़ा महाराजकै जात्रा गोत्र त्यो पनि वैदिक रीत अनुसार पाएर रामबहादुर मुग्ध भयो मुखबद्धि दक्षिणा पाएर पण्डा पनि दङदास भयो कृष्ण बाजेले उसलाई भन्यो काजी साहब भगवान्को लीला अपरम्पार छ हजुरले ऊ जुनीमा ठुलो पुण्डे गर्नुभएको रहेछ र यो जुनीमा फल पाउनुभयो ऊ बारम्बार अनौठो तरिकाले अपरम्पार भन्थ्यो भाग्यको खेला गुरु रिसोर्स काजी साहब शास्त्रमा भनेको छ यो संसारमा दैवको इच्छा नभए एउटा पात पनि हल्लिँदैन दैवको इच्छा नै सर्वोपरि हुन्छ भन्ने गुरुमन्त्र जानेपछि उसलाई धेरै राहत भयो उसले आफैलाई सान्त्वना दियो जगतमा जे हुन्छ सबै दैवको इच्छाले हुन्छ दैवको इच्छा नभए न स्वामीले त्यस्तो हुकुम दिइभक्सन्थ्यो न मैले त्यस्तो काम गर्थेँ जिमदार रामबहादुर छेत्रीको हुकुम्बमोजिम आबादी गर्न चाहिने जति बन फाँडियो रोज्जा रुखहरू ढालेर चिरान गरिए मुगलानबाट कारिन्दा म्यानेजर पटवारी लुहार चमार दर्जी र बन्दुक बारूद बनाउने मुसलमान मिस्त्रीहरू झिकाइए जिमदार साहेबको काठै भव्य हवेली बन्यो उनीहरूलाई पनि गरी दि जग्गा दिइयो मुगलानका किसानहरूलाई विशेष आकर्षण र सौलियत दिएर जग्गा फडानी गर्न लगाइयो जंगल फाँडेर गोलिया बनाइयो बैलगाडाहरू बनाइए तिनमा गोलिया लादेर मुगलानमा राम्रो भावमा बिक्री गर्न पठाइयो केही वर्षभित्रै रामबहादुर जिमदार साहेब निकै धनी र प्रतिष्ठित भयो अनकन्टार वनका बीचको सालभाडी अनेक क्रियाकलाप सम्पन्न गुल्चार रणनिगापुर पाउँ बन्यो कांतिपुर आता रामबहादुर भर्खर तीस वर्ष को थियो। थी पहाड़ बसई आए एक दुई पुस्ता बस जग्गावाल जग्हावाल और जिम्दार जिमदार रामबादुर नाता जोड़ने ललायत ला भय रामबहादुर के एक दर्जन प्रतिष्ठित रूलीन छेत्री कन्यांग बिहार करो सप्तरी झापा मोरंग उसको नाता को बलियो संजाल तैयार हरेक पत्नी ने उसका संतान सुख गए उसको परिवार मौरीझैं फैलि कालान्तरमा उसको वंश अत्यन्त प्रतिष्ठित र खानदानी भयो उसका सन्तानले मेची महाकाली राखे सरदार भारदार, खर्दार, लप्टन कप्तान डिटा सुब्बा सबै भए नेपालको त कुरै भएन मुगलानका पनि लखनउ पटना काशी दिल्ली र रा, राजस्थानका प्रख्यात राजपूत परिवारहरूसँग बिहाबारी गरेर नाता जोड़े मैले सोधेँ जीवा यो जातसाथ कति सार्थक हो अनि जीवाले भने जात जाति मान्नु भनेको हजारौँ वर्ष अघिको समय गुज्रेको वर्णाश्रम व्यवस्थाको विचार मान्नु हो पुराणका कुरा मान्ने हो भने छेत्री पनि बाहुनकै सन्तान हुन् महर्षि परशुरामले एक्काइस पटक संसारका सारा छेत्रीहरूलाई निर्मूल पारेर तिनको रगतले आफ्ना पितृलाई तर्पण दिए संसार छेत्रीविहीन भयो अनि विधवा छेत्रीहरूले बाहुनहरूबाट गर्भधारण गरेर छेत्रीको जात फैलाए संसारका सबै प्राणी र वनस्पति समेत ब्रह्माका छोरा उनै कश्यप ऋषिका सन्तान हुन् भनेर पत्याएपछि को कुन जातको हो भन्ने के चिन्ता तर कालान्तरमा मान्छेले आ आफ्ना देवता बनाए आ आफ्ना धर्म बनाए आ आफ्ना जात बनाए चोखो र बिटुलो रगतको कुरा गर्न लागे को कुन जातको कुन वंशको हो भन्ने कुरा कुनै बेला सबभन्दा महत्त्वपूर्ण थियो अब छैन अघि जसले सक्यो ऊ मार्थो जातमा दोर दोरबहादुर विष्ट ऋषिकेश शाह र प्रदीप थापा मगर जस्ता विद्वानहरूले सोधखोजका आधारमा नेपालका पुराना र नयाँ शासकहरू शाह राणा मल्ल सेन लगायत पहाडका सबै खस क्षेत्री ठकुरीहरू मगरका वंशज हुन् भन्ने सिद्ध गरेका गा छन् पृथ्वीनारायणकै बेला बनेको उनको ढलोटी शालिकमा जुङ्गा छैन रे त्यो शालिक नुवाकोट दरबारमा राखिएको छ भन्छन् नेपालका शासकहरू मगरकै वंशज हुन् भने पृथ्वीनारायणको नयाँ नेपालदेखि गणतन्त्रको नयाँ नेपालसम्म मगर जनजातिका मात्रै होइन भारतीय राजपूत भारतीय मुसलमान तथा नेपाली मधेसीका मिश्रण वंशजहरूले नै यो देशमा अन्याय र शासन शोषण गरेका हुन् अरूले होइन जहाँसम्म सनातन संस्कृतिको कुरा छ त्यसको त भारतीय उपमहाद्वीपमा मात्रै होइन कम्बोडियादेखि इन्डोनेसियासम्म व्यापक प्रभाव थियो नेपाल त्यो भूखण्डको एउटा सानो टुक्रा मात्र हो रगतकै मिश्रणको कुरा गर्ने हो भने शाहवंशमा भारतीय राजपूतको रगत पनि निकै प्रभावित भएको छ नेपालका राजाहरू प्रताप सिंह सुरेन्द्र विक्रम त्रिभुवन र महेन्द्रका मावली भारतीय राजपूत हुन् तिनकै रगत पनि अनेक सम्मिश्रणले भनेको छ राजा गिरबाणका मावली नेपालका मैथिल बाहुन हुन् जङ्गबहादुर रगतमा राणाहरूको रगत प्रशस्तै मिसिएको छ जुद्ध आमा जौहर वा जुहार भारतीय मुसलमान कन्या जौहर वा जौहर हुन् भन्ने पनि छन् जुद्ध सन्तान नेपालका राजा पनि रानी पनि भएका छन् जनजाति र आदिवासी विद्वानहरूको मत अनुसार आज जसलाई खस भनिन्छ जनजातिकै वंशज रहेछन् जसका खस तंत्र भनेर निन्दा गरिन्छ त्यो जनवादी आदिवासी तंत्र नै रहेछ यो जात जातिको कुरा जटिल छ यो समस्या हिजोको सोचले समाधान हुँदैन मान्छेले जुन स्तरको सोचले समस्या खडा गर्छ त्यही स्तरको सोचले त्यसको समाधान गर्न सक्दैन फरक स्तरको सोच चाहिन्छ बद्रीलालका पुर्खाको कथा पनि यस्तै छ त जीवा अलि फरक छ उसका निकै पुस्ताको कथा छ सुन्नु न त अनि जिवाले भने बद्रीलालको रामेछाप आउने आदि पुरुष कर्मलाल हो ऊ पहिले खेती गर्थ्यो पछि रामेछाप ढाँडामा ससानो कटेरो बनायो रहँदा बस्दा एक दिन पसल थाप्यो मामाको पसलबाट केही नगद केही उधारोमा सामान ल्यायो गरिबले लाउने खाँटी छिट टोप्रेल र गाउँलेका बिहाबारी मरण चाहिने सस्ता लुगाफाटा राख्यो अलि हुने जिरा जिरामरिच नरिवेल छोरा पनि बेच्न राख्यो उसले अघिनामा आगो ताप्दै छोरालाई भन्यो ठूले मैले आफ्नो जीवनकालमा सकेको गरेँ आज पसल पनि थापेँ तैले नै हो यसलाई बोलाउने, मेरो केही ठेगान छैन म केही दिनको पाहुना हुँ एउटा कुरा भन्छु मनमा राखेस यो पसन्न कुनै गरिब दुखी, अभागी आएर किन्न खोज्यो भने कात्रो चाहिँ शीत नै दिएस मैले राखेको यो दस्तुर कायम राखेस टोलीले चुपो लागेर सुनिरह्यो कर्मलाला अचम्मको सन्तुष्टिले छोपेको थियो अगेनाको न्यानोमा भालेको दुई चौटा लालमतीले पारेको एक गिलास ऐला पनि खाएपछि उसका आँखा लोलाए उ झकायो त्यसै बेला उसले फेरि एकपटक तिस वर्ष अघि भक्तपुर देखि मंतलीसम बनीवास यात्रा को प्रत्येक क्षण प्रत्येक पाइला री पाइला में आपू ने रालमती चुहांस को यात्रा फेरी गए भक्तपुर अठारह सौ एकसठी साल असार काँचा केटाकेटीलाई चार भन्ज्याङ कटाइदिनु भन्ने स्वामी राजाको हकमले तिनै सहर नेपालमा वज्रपात भयो काँचा केटाकेटी हुने परिवारहरू आँसुका भेल बगाएर डाको छोड्दै रुन लागे बुढापाकाहरू हिक्क हिक्क गर्दै भन्न थाले जुजु र देउरी चाहे भने जे पनि गर्छन् बाबाई हाम्रा स्वामी राजाको शासन त अझ चर्को छ कसैले छोराछोरी लुकाएर बाँचौँला भन्नु पर्दैन बसाइँ सर्नुबाहेक कुनै उपाय छैन कर्मलाल बसाइँ तयार भयो नाङ्गा गोडा फोहोर जिउ कुँडा टालेको भोटोमाथि घेरा मात्रको बात टोपी बन्दोबस्तीका सामान थिए कुम्लोमा बोकेको केही दिनको सामल खाजा पकाउने खाने एक सरो सिलाबारी बाड़ा, थोत्रा लुगा र बर्को भोर्लाको थोत्रो घुम उसले नबोक्ने कितातिर पन्छाएको देखेर बाबुले भन्यो असारको महिना छ घुम बोक झरि पर्छ बालकलाई जोगा होइन भा यो घुम तिमीलाई खेतमा काम गर्न चाहिन्छ म लैजान्न घरमा अर्को घुम छैन यो यहीँ रहोस् तैँ जा यो बन्या घर हो त काखका का बालक लिएर बनिवास जाँदैछस् यो घुम मलाई भन्दा तैँलाई चाहिन्छ म बाँचे पोकेँ मरे पोके यी बालकको रक्षा गर हेर्न भयो दुर्गे माता बोल्दा बोल्दै बुढाको सास फुलेर आयो बाक्य बस्यो बाडुली लाग्यो आँसु बग्यो सिँगान चुहियो जोर घुँडाभित्र मुन्टु छोत्र टुक्रुक बस्यो भक्कानु छोड्दै भन्यो यहाँ दैव मलाई चाँडै लैजा शर्मलालको बुढेसकालमा जन्मेको एक्लो छोरो थियो कर्मलाल उसको पनि बोली फुटेन उसले आँसु पुछ्यो भन्यो बा मैले घुम बोकेँ न रौ आँसु पुछ्यो कर्मलालकी दुलै लालमतीले कुम्लोमाथि छोरी राजमती बोकेकी छ कम्बरमा सानो छोरो सानेछ पाँच वर्ष जेठो छोरो ठुलेलाई हात समाएर डोराएकी छ जतात फाटे टा चोलो मैलो फरिया बनीवास लगने बिहान झिस्मिशे में भात खा दरबार चोप में जम्बा आए आप छिमेकी विदा करना आए ती बिजोक हेन अनेक त्रस्त अुहार थपिए सीघे भक्तपुर उल्ट आयो बिच्छी भो हिजो कांपुरपुर आएर बास बस अघि त्यस दरबारमा भक्तपुरका जुजु रणजित मल्लको रजगज थियो कस्तो रौनक थियो उनको पालामा यो चोकको गोर्खाली राजाले जितेको तीन सहरको अन्तिम किल्ला यही थियो पीडितहरू मनमनै भन्दै थिए हाम्रै जुजु भैरा भए यस्तो कठोर उर्दी थिएनन् के गर्नु भाग्यको खेला गोर्खाली राजासँग हारेपछि हाम्रा जुजु कासीबास गर्न गइगए बाटो लाग्ने बेला भयो पुर्याउन आएका र जानेहरू को गरेर रुन लागे पूरावासेर कोको होलो भनेर कसै बाजा बजाइए नजानेहरू रुँदै फर्के जानी रुं सांगातिर हुलाकी मूल बाटो समाए बनेपा दोलीखेल पलानचोक दोलालघाट सुनकोशी किनार दोलखा राममा को सी पारी कता कता अज्ञात जाने बाटो तिनका रखवाला सिही हाथ में बाटो और अर्क हाथ में सीस्ु को झांटो बोक उन्नीस बाटो लागेपछि नरहरूको एक गुट भयो नारीहरूको अर्को परिचितहरूको अर एक गुट अपरिचितहरूको अर्को कसैको जिउमा कतिलो लुगा छैन पेटमा कतिलो चारा छैन गोडामा मसिना काँडा बिज्थे जिकेर साँदी थिएन कर्मलालको गोडामा लामै सुइरो झाकियो अलिबेर खोच्याएर हिँड्यो असह्य भयो थचक्क बस्यो हातका आउँलामा थुकेर सुइरो बिजेको ठाउँमा दल्यो धुलो सफा भयो सुइराको फेद भेटियो लङले कोट्यायो उखेल्न सकेन लालमतीतिर फर्केर करायो ए हुब्सियो दे त काँस दाउरा गर्दा गोडामा छेस्का बित्छन् झिक्नुपर्छ भनेर आइमैहरूले चोलामा हुप्सियो हुनेका हुन्छन् लालमतीले कम्मरको छोरो र कुम्लु बिसाएर हुपसियो दिए किन बस्छ से पाडा सिपाहीले गर्जेर बाटाले हिर्कायो कर्मलाल तर्सियो हजुर गोडामा काँडा भिज्यो उसले हात जोड्यो जवाफ लगे कसुर में थप भाटो खाओ लालमती छेक्न बीच में उबी सिपाही उसमटा लिर्काय आत्था ऊ झ पर हटी रणबहादुर का भाटे दयालु थे अचे का जस्ता होने आईमाईला का झैंटा मात्र लाँ थे भाटा लोग्ने मैं सांथे कर्मलाल काड़ो झि पाएन खोच्या हिड़े बनिवासीहरू बनेपा धुलीखेलमा बास खोज्ने यताउति छरिए उनीले आफन्त खोजे नउनेले पाटी पौवा मन्दिर र चौतारा धुलीखेलमा कर्मलालको मावली थियो उसका हजुरबार र मामा उसैको बाटो हेरेर बसेका रहेछन् मावलीमा आँसुको भल बग्यो मामाको कुरा सुन्दै कर्मलाल टुकेको उज्यालोमा भाँडा काँडा झिक्न लाग्यो मामाले भने पान्जा मेरा कुरा मान यो गाउँ चारबन्ज्याङ बाहिरको हो राजाको उर्दी मानिसक्यौ अब तिमीहरू यहीँ बस्यो हुन्छ राजाले केही गर्दैनन् हामी धनी छैनौँ तर दुःख गरेर खान पुग्ने खेती छ मिलेर खेतीपाती गरौँला छ सानो पसल छ चा। दुई चार पैसा कमाइ हुन्छ तिमी पनि व्यापार गर हामी मद्दत गर्छौँ सुख दुःख जे भए पनि सँगै गुजारा गरौँला भान्जा हामी माओवालीहरू छँदा छँदै किन अनकन्टारतिर जान्छौ कर्मलाले सुनिरह्यो मामाका छोराछोरीहरू त्यहीँ थिए तिनका अनुहार हेऱ्यो मामाका अंश खाने चार भाइ छोराहरू बिहादान गर्नुपर्ने तिन बहिनी छोरीहरू थोरै खेती सानो व्यापार खाना लाउन प्रोगेस पुगेस छ मामाको परिवारमा बोझ भन्न उसको मनले मानेन भन्यो मामा मेरो भाग्यमा जे लेखेको छ त्यही हुन्छ म जान्छु हजुरबाले पनि धेरै मनाए ज्यान गए पनि ऊ मावलीको बोझ हुन मानेन बिहान बालेको डाकमा ऊ बनिवासी लस्करसँगै बाटो लाग्यो तुलिखेलबाट बाटो लागेपछि पारिपट्टि पराञ्चोक डाँडो देखियो सबै उकालो लागे त्यहाँकी साक्षात भगवतीलाई ढोक्दै र प्रार्थना गर्दै ओह्रालो लागे बनिवासीले आँसुका धारा बगाउँदै समवेत स्वरमा शीतला माझुको विरह गीत गाए शीतला माझु सो प्रजाया गथिन हवाला नेने मधु खाने मधु कची मया चय मधु महाराजाया हुकुम जुल नायकन बाजम थायका सिपाहीन घेरे याका कची मचा पितना छोत हेर न सीताला माता प्रजाको कस्तो भयो हालत देश निकाला हुनुपर्ने हाम्रा प्यारा नानी बालक न ना कहिले सुनेको न कतै देखेको महाराजको हुकुम कस्तो कठोर भएको कसैका बाजामा सिपाहीले घेराई बालकहरू निकालिए सुनिएन रुवाई असार महिना दिनभरि कहिले सिमसिम कहिले दर्के पानी पऱ्यो लालमती चिप्लेर लडी उठ्न सकिन कुम्डो र छोराछोरी एकातिर उछिटिए कर्मलालले बटुल्यो लालमतीलाई हात हानेर तानेर उठायो सानीलाई कर्मलालले बर्कोले बेरेर बोक्यो सानीलाई लालमतीले त्यही थोत्रो घुमले उत्तिएर बोकी सानीलाई बिहानदेखि ज्वरो आएको थियो दोलालघाट बाँच्न पुग्दै मर्यो बनिवासीले घर छोड्दा तेत्तिस कोटी देवदेवतासँग निरापद जीवन मागेका थिए पशुपति गुहेश्वरी स्वयम्भू नवदुर्गा भवानी बनेपाकी चण्डेश्वरी माई पलाञ्चोक भगवतीसँग बक्कानिएको गलाले आशिक मागेका थिए हे देवदेवता हामीले केही विराम गरेका छैनौँ हाम्रो रक्षा गर्नुहोस् यी अजान केटाकेटी हजुरका सन्तान हुन् अकालमा नमर हुन् भन्यो हामीसँग त जुजु मात्रै होइन देउ पनि रिसाएका छन् नुच्छेले भन्यो हेर कर्मलाल संसार यस्तै हो सबले आ भोगभाग लिएर आएका हुन्छन् तिम्रो छोराको आजका दिनसम्म भोग रहेछ नगर जिन्दगी यस्तै हो राजाहरू पनि त अकालमा मर्छन् नि कर्मलाले आँसु पुस्दै भन्यो कात्रो पनि छैन मेरो पटुका छ लालमतीले रुँदै पटुका च्यातेर कात्रो बनाए उसले रुँदै भन्यो यो थोत्रो पटुकाको बिटुलो कात्रो मेरो बालाका छोराको भाग्यमा एउटा चोखो कात्रो पनि लेखा रहेनछ कर्मलाले दुवै हत्काला मासतिर फकाएर नारी थाप्यो लालमतीले बालकाको शबलाई उत्तानु परेर त्यसमाथि राखिदिए दैवले चुँडेको बालकलाई त्यसै गरी दैवैलाई देखाएर बोक्नुपर्छ मुटुको टुक्राको जति माया लागे पनि मुटुमा टाँसेर बोक्नु हुँदैन नुच्छेले घटवारेसँग कोदालो मागेर ल्यायो कर्मलाल शब बोकेर दोभानतिर झऱ्यो सहयात्रीहरू मलामी गए एउटा भाँटेले सोध्यो ए ज्यापु बालकालाई के गर्न लागिस् गाड्न हजुर बिफरले मरेकालाई नगाड्नु भन्ने हुकुम छ तँलाई थाहा छैन उनीहरू छ पक्क परे के गर्नु त हजुर पोल्नु गाड्ने पोल्ने होइन हुकुम छ कर्मलाल हक्क नबक्क भयो एक छनसम उसको भाग्य फुटेन बल्ल तल भाक पका डरा सोदो अंता त हजर बगाइए घाटेले नुच्छेलालको हातबाट कोदालो खोसेर मिर्काइदियो कसैले प्रतिवाद गर्ने आँट गरेन यात्रामा उनीहरू सबैले अनेक भाटा खाइसकेका थिए थप भाटा खानु थिएन कर्मलालले मुटुको टुक्रा सानेको शब्दलाई सुनकोसीमा हेरिदियो सुनकोसीमा केही थोपा आँसु थपिए बिलाए साँझको बासमा बनिवासीले बिर गाए सिम्मा मचा उही मधु मचा गाले थुने मधु प्रजाया गथिन हवल जलाउन पनि नपाउने गाड्न पनि नपाउने बालकको लास कस्तो भयो जनताको हालत कतिलाई कास लाग्यो कतिलाई कैँडा कतिलाई ज्वरो आयो कतिला रगत माछी पर्यो आफै बिरामी भएका बाबुआमाले पालैपालो बिरामी सन्तानलाई बोकेर हिँडे कति बाटैमा छुटे लस्कर हिँडिरह्यो एकलो छोरो मरेपछि भक्तकी दुलै बाउलाई रोइन लास दुलाहलाई दिन मानिन बिच बाटामा बसेर मानि म पनि मर्छु भक्तले लाख सम्झायो उसले मानिन भक्त पनि त्यहीँ बस्यो सबैले कर गरेर बल्ल साँझको बासमा पुर्याए छोरालाई सुनकोसीमा बगाउन मानिन रातभरि लासलाई च्यापेर सोती भोलिपल्ट बिहान ऊ पनि मरिसकेकी थिए सबै मिलेर आमा छोरालाई सुनकोसीमा बगाये, भक्ती घर फर्कियो लस्कर अघि बढ्यो कार्यक्रम श्रोति सम्वेकमा अहिले तपाईँले सुनिरहेको वाचन जगदीश घिमिरेको आख्यान सकसको वाचन हो यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ उज्यालो सुन्दै गर्नुहोला कार्यक्रम श्रुति सम्वेकमा पुनः स्वागत छ तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँ सँगै देशभरिका विभिन्न एडमिनिस्टेशनहरूबाट एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुनिरहनु छ श्रुति सम्वेकमा हामी जगदीश घिमिरेको आख्यान सकसको भाचन सुनिरहेका छौ अब यसको बाँकी सुनौं सरीकोट पुगेपछि बनिवासीहरूले दोलखा भीमसिनसँग आशेक मागे परदेखि नै हिमाली चोचुरालाई अनि बाटाको प्रत्येक डिस्को र देउरालीको ढुङ्गामा पाती चढाउँदै आशेक माग्दै हिँडे चारबन्ज्याङ काटेपछि बनिवासीहरू जहाँ आफन्त थिए त्यहाँ छोड्दै गएका थिए कोही नभएका पनि बाटामा पसल थाप्न मिल्ने गौँडा र फाड्न मिल्ने खोरिया खोजेर पसे पाँच दिनपछि लस्कर निकै पाता कोही दोलालघाटमा छुटे कोही खाडी कोही बाह्र लागे कोही दोलखातिर कोही मेलुङ र कोही तामाकोसी किनारको चिसापानी डाँडातिर उक्ले कर्मलाल मन्थलीतिर लाग्यो दुधे छोरी राजमतीलाई पनि हिजैदेखि ज्वरो आएको थियो आज सिकिस्त थिए बास बस्न मन्थली पुग्दा नपुग्दै मरी उसले छोरीलाई तामाकोसीमा बगायो पतिपत्नीले बिर गाए जुनपछि प्रख्यात सीतला माझु लोकगीत बन्यो ब्राह्म मचा माह्म जोसे ब्राह्म मचा बुबाम जोसे तामा तामाखुसी कुतुका छोत स्वामी जुजोया धर्म म दया कची मचा वाके छोत बनेमान तामाखुसी पारी पर्यो फाल्नु तामाकोशीमा बालकको लास थुनी आमाबाबुले फोक्सुदेखि नै सास अधर्मी राजाले देश छोड्न ह्कुम गरे तामाकोसी पारी निर्दोष बालकहरू देशै मरे साँच पर्न लागेको थियो छोरीलाई तामाखोसीमा हेरिसकेपछि मात्र कर्मलाललाई बास बस्ने शुद्धि आयो मन्थली बेसीको गडवारी माजी गाउँभरि जस कहाँ बास मागे पनि भने द्वारेको घर जाऊ नागथानतिर छ मन्थली बेसीमा द्वारेको पाहुना पाल्ने जिम्मा जस्तै रहेछ द्वारेले उनीहरूलाई दलानमा बाँस दिए बास, बास पाउने लालमती इन्तु चिन्तु भएर डालिए द्वारेले सोध्यो कसमा हो नेवार घर हो बात गाउँ आफ्नो कथा बतायो नेपालमा त साह्रै विचल्लीपो भएछ त हौ द्वारेकी मजिनीले भित्रबाट नाङ्लामा पकाउने सरदाम ल्याएर पालीका चम्का देखाउँदै दे भने तिनै चम्कामा पकाएर खाऊ आजै काखकी छोरीलाई यही का कोसीमा बगाइयो के खानु आमा कर्मलालले भन्यो हरि राम राम किन गाडेनौ त द्वारेले सोधे सीतलाई माजुले लगेकालाई गाड्दा पनि नगाड्नु पोल्दा पनि नपोल्नु भन्ने राजाको हुकुम छ तिमीहरूलाई खेद्ने सिपाहीहरू दुलालगाडबाटै फर्किसक्यो होइनन् र सिपाही फर्के पनि राजाको हुकुम त घाम जस्तै जताततै पुग्छ भन्छन् नि द्वारेबा थाहा पाए भने छाला काट्छन् बाबुको दौराको फेर चमाएर टोलाइराखेको बालक ठुलेलाई देखाउँदै दे। द्वारेले भने यो नानीले त केही खाला नि खाला दिनभरि भोकै छ भित्र गएर खाना नि द्वारेले भने धेरै दिनपछि त्यो साँझ ठुले पेटभरि खान पायो द्वारेको अगेनाको छेउमा बसेर अमिली हालेर पकाएको माछा र गुन्द्रुकको झोलसँग जर्नेली चामलको भात खायो भातको हर र बास्ना चल्यो कर्मलालले सोध्यो यो बिसीमा सबै खानकी चामलको भात हो द्वारे द्वारेले भने चामलको बात कि हुने खाने माझीले खान्छ कि ठालुले यी पाखामा बस्ने पाखालीको घरको मूल अन्न नै मकै हो कि कोद हो माछा पनि कि मार्ने माझीले खान्छन् कि माझीको कोसेली पाउने ठालुले बिहान द्वारेले भने पाहुना नानी हिजो पनि केही खाएन आज त केही खाउला नि कहाँसम्म जाने सुरले हिँडेका हो द्वारे मेरो केही सुर छैन मेरो कोही आफन्त पनि छैन भाग्यले जहाँ पुर्याउँछ त्यहीँ जान्छु जहाँ खोरिया फाँडेर गुजारा गर्ने मेलो हुन्छ त्यहीँ बस्छु द्वारेले भने हेर यो विश्वमा माझीबाहेक अरू कोही पनि बस्न सक्दैनन् औलोले मर्छन् हाम्रा पुर्खा औलो पचाएर बसे हामी बस्यौँ माझीमा पनि जो औलो पचाउन सक्छन् ती मात्रै बाँच्ने हुन् द्वारेबा कोसी यति नजिक छ यत्रो भेल देख्छु गाउँलाई बगाउने डर छैन के डर हुन् हामी कोसी किनारमा बस्ने जात कोसी हाम्रा मामा हुन् उनले हाम्रो रक्षा गर्छन् खान माछाको कोसीले दिन्छन् नागथान भन्थ्यो नि कता छ नि द्वारेले गाउँको चौरमा ठुलो घर जत्रो आधा भाषिको ढुङ्गो देखाएर भने हेर ती नाग हाम्रो गाउँका देवता हुन् उहिले पुर्खाका पालामा यी नाग मन्तलीको पाखामा बस्थे कोशी दक्षिण घाँचबाट भएको थियो नाग तल तल झरे कोसी सर्दै सर्दै उत्तरतिर घाँचमा पुगेपछि यो फाटमा खेत बन्यो हाम्रो पनि गाउँ पनि बस्यो नागथान भनेको गाउँ र कोशीबीचको त्यही ठूलो लाम्चो ढुङ्गो थियो कोसीको मूलधार एक पाउ पर थियो एउटा भङ्गालु नागथान निरैबाट बग्थ्यो द्वारीले भने पाखालेहरू डाँडा पाखातिरै बस्छन् खेतमा काम गर्न दिउँसो बेसी झर्छन् बाँस बस्न पाखातिरै उक्लन्छन् म तिमीलाई यो बेसीमा बस भन्दिनँ नत्र तिमी जस्ता दुःख पाएर आइपुगेकालाई खान पुग्ने खेत बिराउने मेलो गरिदिन्थे हाम्रा बिर्ताबारसँग कुरा गर हाम्रो किपट बाहेकको पानी ढलो उनकै बिर्ता हो ऊ त्यो सल्लेरीवनको बाटै बाटो जाऊ सिरानको ठुलो घर उनकै हो यो पाखामा पाखा पाखा उनका जति पनि खोरिया छन् फाँडेर बस्न दिन्छन् खोरियापत उनलाई चलिआएको दस्तुर चारधाम ठेकी चाहिँ दिनु के हो चारधाम ठेकी भने कर्मलालले सोध्यो अघि जग्गा दिए बापत दस्तुरगत भनेर बिरताबारलाई चारधाम नगद र एक ठेकी घिउ दिने चलन थियो अचेल जग्गा हेरी बढिदिनुपर्छ घिउको साटो बोको सोको पनि दिन्छन् परेको बेला उनको काम पनि गरिदिन्छन् द्वारेकी मजिनीले भित्रबाट टपरीमा चामल दुईटा आलु र दुनामा गुन्द्रुक बेसार घिउको बोटुनसहितको नाङ्लो बाहिर ल्याएर दिइन् दरीले भने माझीले छोको नेवारले खाँदैनन् नत्र पकाएर दिन्थे हामी पनि कसैले छोको मासको दाल खाँदैनौँ अघिल्ला दिन छोरी मरेकी उनाले, लालमतीले अलिनु गुन्द्रुक र भात पकाई उनीहरू बिहान सबैले भात खाएर बिर्ताबारको घर जाने उकालो लागे अनि जिवाले भने सफा धोती भोटो र ढाका टोपी लाएर पटुका बाँधेका वीरताबार पण्डित विद्याधर उपाध्याय बालिस्टमा अडेस लाएर फलैचामा बसेका थिए कमारीले चाँदीको हुक्कामाथि यामानको भक्तपुरी चिलिममा असनबाट ल्याएको तमाखु भरेर ल्याइदिए वीरताबार हुक्का गुडगुडाउन थाले अलि पर दुई चारजना रैती बसेका थिए उनीहरूले भर्खरै कोसेली ल्याएका घिउका ठेकी सुकेको माछाको पेरुङ्गा मालबोक केराका घरी दलानभरि थिए वीरताबारले कर्मलाल आफ्नै रैति हो कि भनेर मिहालेर हेरे नछिनेर अचम्म मान्दै सोधे यता हुँदोका जस्ता छैनौ को हौ कहाँबाट आयो जान बच्चा पनि लिएर आएका छौ किन आयो ढोकबेतपछि कर्मलालले गह बिजाउँदै घर छोडेदेखि पल पलको राम कहानी सुनायो हेर बाबै राजा नै विपरीत भएपछि कसको के लाग्छ तिमी जस्ता कत्तिको बनिवासको होला भगवान्ले तिमीलाई म कहाँ पठाए प्रारब्धको खेल हो वीरतावारले भने मेरो वीरतामा खोरिया छन् हेर मन लागेको ठाउँमा फाँडेर बस्छ उनले आफ्नो वीरताका खोरिया भएका पाखा देखाई बताइदिए कर्मलाललाई मन्थली मन पर्यो उसलाई यो ठाउँमा बस्ने हो भने सङ्गत गर्नुपर्ने मद्दत पर्ने द्वारे र बिर्ताबार पनि जाति नै लागे उसले द्वारेले सिकाएको कुरा सम्झेर सोध्यो बाजे मैले खोरिया बापत के कति चारदाम ठ्याकी बुझाउनु पर्ला आफ्नै सर्वस्वत छोडेर आएका छौ के दिन्छौ भोक केही दिनु पर्दैन खोरिया फाँडेर खाउ बाली नबित्राउन्जेल के खान्छौ नि कर्मलालका आँखा डबडबा लालमती फरियाको सबकोले आँसु बुझ्न लागि बाजेसँग बेसाहलाई जानु पर्ला कति पैसा लिएर आएका छौ र बेसाहलाई जान्छौ नगद छैन बोकेर ल्याएको सामल खाजा पनि खाइसकियो बास दिनेले दिँदा खाइयो नत्र भोकै सुतियो कर्मलालले लालमतीलाई देखाउँदै दे भन्यो यसका कानका मुद्रा राखेर रा। बाली भित्राउन् जेल छाक टार्ने मेलो गरिदिनुहोस् बाजे वृद्धभारले उनीहरूका कलेटी परेका ओठ धसेका आँखा मलिन अनुहार देखेर भने ती मुन्द्रा मलाई चाहिएन तिम्रो बाली नभित्रन्जेल खाना चाहिने मकै र कोदो दिन्छु एउटा गाई पनि दिन्छु पालक बढाऊ बालकलाई दुध खुवाऊ चितुवाको बिगबिगी छ जोगाऊ मल नभई बाली हुँदैन मललाई पनि गाईबस्तु नभई हुँदैन अहिले केही दिनु पर्दैन पछि सके तिर्नु नसके तिर्नु पनि पर्दैन तिम्रो राम्रो थिसुन्जेल तिमीले मलाई कुद पनि दिनु पर्दैन कर्मलालको बक्कानु फुट्यो बाजे मैले ढुङ्गा खोज्दा देउता भेटेँ कर्मलाल र लालमती मिलेर सुनसान वनमा एक्लो छाप्रो ठड्याए हत्केला भरि ठेला पारेर वनबुटा फाँडे डढेलो लाए बाजो फोरे ढिलै भए पनि मकै छरे अनि काल टारे त्यही खोरियाको घामपानीलाई जीवन बने ठूले लाठे भयो कर्मलालले जातकी केटी खोजेर बिहा गरिदियो खोरियाको खेती हातमुख जोड्ने मेलो मात्रै थियो कर्मलालले भन्यो बाजे केही गर्दा पनि उँभो लागिएन जे गर्दा पनि बल्ल हातमुख जोड्ने मेलो मात्रै हो वृद्धवारले भने कर्मलाल तिमीहरू व्यापार गर्ने जात हौ व्यापार गर पसल थाप मावली गुवाएर केही नगदमा केही के उधारोमा सामान ल्याऊ बिस्तारै व्यापार बढाउँदै जाऊ नगद कहाँ पाउनु बाजे मसँग त एक पैसा पनि छैन तिम्रो भक्तपुरको घर जग्गा के भयो त यो बिचमा भक्तपुर पनि गएका थियौ नि कर्मलालले भन्यो म हिँडेपछि बाको सुग्राएर आयो कर्मी पापी मेरा नातिनातिना लिएर कहाँ गइस् नि भनेर रुँदै बरबराउँदै लुगा च्यात्दै नाङ्गै हिँड्न थाले कसैले दयामाया गरेर दिए खान्थे नत्र भोकै मालाई बाको पछि ठिक्क भयो छ महिना खान पुग्ने खेती थियो बाँकी ज्यालाबाली गर्नु त्यो पनि बाँझै बस्यो काकाहरूले खेती गरिदिए कहिले खडेरी पर्यो भने कहिले बिउ नराम्रो भएकोले राम्रो फुलेन भने अधि यहाँ बाली दिन्छु भने चौथाइ पनि दिएनन् खान पुगेन तिनै भाइहरूसँग चाउ काटेर छाक टार्नु पर्यो कति बाँचेर म हिँडेको दुई वर्षभित्र दुवैजना बिते कहिले बा अनि मा त्यसपछि हाम्रो घरखेत काकाहरूले बाँडेर खाए तिनले पञ्च भलाद्मीहरूलाई मिलाएर मेरा बौलाएका बालाई सर्वस्व बेचेको भन्ने कागतमा ल्याप्चे गराएका रहेछन् सदर भयो मलाई काकाहरूले भने हामी नभएको भए तेरमा उहिले भोकभोकै मरिसक्ने थिए तर बाको सुरहरू राएपछि तेर खेतबारी बाँझै बसे हामीले खेती गरिदियौँ तिमीहरू आफैले खेती गर्दा त खाना पुग्दैन थियो तँलाई थाहै छ त्यसमाथि अधियाले कति हुनु हामीले नै सबै खाना लाउनु दिएर पाल्यौँ ओखति मुलो गऱ्यौँ अनि म भक्तपुर नटेक्ने क्रिरिया खाएर फर्केँ बिर्ताबारले भने हेर कर्मलाल यो धन सम्पत्ति भन्ने कुरा यस्तै हो जसले सक्यो त्यसले लुट्छ जग्गाको ज पछि झगडाको झ आउँछ तिम्रा दाजुभाइको मात्रै होइन सबैका दाजुभाइ आफन्तको चलन यही हो तिमीलाई व्यापार थाल्नमा अलिअलि नगद हाल्देऊला ब्याज कति दिनुपर्ला राजाले तोकेको वर्षको सयकडा दश वीरताबारको आड पाएपछि कर्मलालले पसल थाप्यो त्यसै दिन उसले अन्तिम पटक भक्तपुरदेखि मन्थलीसम्म गरेको बनिवासी यात्रा अनि छोराछोरीलाई सुनकोसी र तामाकोशीमा बगाएको दृश्य देखेको थियो त्यसपछि त्यो दृश्य उसको दिमागबाट सधैँका लागि हरायो तेक एक महीना पी ठमठम हिड़ी एक दिन ठेस लगे लड़्य कहीं उठेन मैले सोधे जीवा कर्मलाल को दस्तुर संतान ने कायम राख अखे उसके बोडेली में था व्यापार आठपुस्ता पा धर्मलाल ने गजबसंग चमकाय उसले व्यापारबाट मात्रै होइन खेतीपाती र लगानीबाट पनि उल्का कमाई गर्यो खुबै सम्पत्ति जोड्यो यो भेगका सबै सावला साउलाई उछिन्यो रामेछाप इलाकामा ऊ धर्मलाल साउ अथवा धर्मी साउ भनेर प्रख्यात भयो रामेछापमा बडा हाकिम कोत सिपाहीहरू मालअड्डा पनि बसे भाषा पाठशाला पनि खुल्यो जागिरेको अघि जस्तो जिन्सी खान थिएन नगदी तलब थियो तर अन्न नुन भुटुन खसी कुखुरा किन्न पाउँदैन नगदको चलनै थिएन गाउँलेहरूले आफ्नै खेतीगृहस्थीका उ्जनी गाउँघरमै साटोपाटो गर्थे बडा हाकिमले बिहिबार हाट लाउने ऊर्दी लायो किसानले अन्न फल तरकारी डिम्बा कुखुरा खसी बोका हाटमा लगेर बेच्न लागे दसैँको हाटमा कर्मचारीलाई खसी बेचेको पैसा केलाउँदै अन्तर्य ब्लोनले भन्यो यसपालिको दसैँको लुगा किन्न यो खसीको मूल्य पुग्छ साहु काट्नु परेन रिठे कसाईले भन्यो मेरा पनि बोका छन् आगो दसैँसम्ममा म पनि गोडा दुहे खसी बेच्छु होला सिक्का नदेखेका गाउँलेको नगदको स्वाद पाए धर्मलाल भर्खरै जुङ्गा बसेको पट्ठो थियो उसको चालिस वर्षको बाबु हिँड्दा हिँड्दै खाँदा खाँदै अचानकै ठहरे भयो छाती दुख्यो भनेर घोप्टो परेले लडेको पानी भन्न पनि भ्याएन पण्डित रतिविलास यो इलाकाका सबभन्दा जान्ने वैदाङ्गी थिए अन्तिम अवस्थामा उनले नारी छामेर भने बोक्सीले हानेको बाँड मुटुमै लागेछ अल्लाहले धर्मलालको काँधमा एकाएक घर गृहस्थी व्यापार खेती र आसामी जिम्मेवारी आयो एकपटक ऊ राम्रै अत्ता लियो कताको साउ कताको आसामी कताको कारोबार नेपालबाट सामान ल्याउनुपर्ने महँगो बेच्न नहुने बाबुका पालामा कस्तो सस्तो छोराका पालामा यस्तो महँगो भनेर ग्राहकहरू कराउने सस्तोमा बेच्दा साउ उठाउन हम्मे हुने धर्मलाल छिट्टै कारोबार सम्हाल्न जान्ने भयो ऊ राजाले तोकेको ब्याजदरमा मात्रै नगदमा लगानी गर्थ्यो सय कडा दस त्योभन्दा बढी लिँदैन नगदको जिन्सी ब्याज एक रुपियाँको पाँच पाथी भटमास अन्न आफ्नै नियम थियो तीन महिनामा मुरीको पाँच पाथी ब्याज बाली भित्रिनु अघि अनिकाल टार्न सापट दिएको एकमुरी अन्नको बाली भित्रिनासाथ एकमुरी साउँ र पाँच पाथी ब्याज लिन्थ्यो तर ऊ ललनी गाउँथ्यो मुसाले खाएर जोगिएको वर्ष दिनसम्म सुकेको एकमुरी अन्न दिएर बाली भित्रिने बित्तिकैको पच्चिस पाथी काँचो अन्न फिर्ता लिँदा नाफा हुँदैन टुट्टा पर्छ सुकिसक्दा र मुसाले खाइसक्दा सापो बराबर हुन्छ मैले लगानी गरेको गरिबको उपकार गर्नु पो हो त उन नगद जिंची दुबई को ब्याज को स्याज नहीं ऋन्थ लगानी छिट्टे दुब्बर चौबर अठबर सोह बर उन्थ्यो उस सारे मिजाजि थी मिठो मसिनो जसला जस ऋण दिन्थ उसका छोटो समय में झाँगे आसामी स्याज स्याज को लेखा भेन उसको ऋण खाए पचा सकते थो जसरी भेप ब्याज स्याज रज को स्याज अश्वली छोड़ थो उस आसामी सर्वस्वलीलाम करा बसाई पठाओ आकिमर सदा उसका दाइना उन्थे दसैंता का सबई का घर में थोड़े तीन अन्न भित्रियो चारे तीर हरि परियो ठोला खोला कोसीका मूल फुटिसकेको भलसङ्गलिसकेको किसानका लैना दुहुना भएका वस्तुलाई खुवाउने घाँसपातको दुःख थिएन गाईबस्तुका हाड फुरिएका र जिउ चिल्ला थिए मान्छेका मुहार हँसिला थिए प्रकृतिको लय सुरम्भे थियो यस्तै एक दिन साहु धर्मलाले धर्म गर्ने विचारले आफ्नो पुरानो आसामी ज्यान कान्छा हायुको घरैमा गएर भन्यो ए कान्छा मलाई एउटा कुखुराको फुल दिए कान्छो जिल्ल पर्यो के जाब एउटा फुल मागेको सँगै कुखुरा लैजाऊ साहु पक्न त्यसको पनि पालो आउँछ साहुले बोको नै मागेको भए उसले नाइनास्ति भन्ने तागत थिएन भने जाबो फुलको के कुरा yeah. कान्छाले राजी खुसी कुखुराको फुल ल्याएर उसको हातमा राखिदियो उसले त्यो फुल मुट्टीभित्र राखेर भन्यो कान्छा यो फूल मेरो भयो होइन त भयो साउबा पक्का पक्का उसो भए यो फुल कोराल्न कान्छाले फुल कोराल्न दियो अनि साउले भर्खर कोरलेका एक दर्जन चल्लाहरूलाई देखाएर भन्यो यी मध्ये एउटा मैले रोजेको चल्लो मेरो होइन त हो साउबा पक्का पक्का चारवटा चल्ला चिले लगे आठवटा मात्रै हुर्के कान्छाले भन्यो साउबा चल्ला हुर्के अब छानेर लैजाऊ साउले भन्यो अलि हुर्कोस् न लैजाउँला चल्ला हुर्केपछि साउले भन्यो फुल पार्ने बेला होस् न फुल पार्ने बेला भएपछि साउले भन्यो फुल पारिसकोस् न मलचाम्प्राले लगेर एउटा भालेर एउटा पोथी मात्रै बाँकी भए कान्छाले भाले कुलदेवीलाई भाकल गऱ्यो पोथी धर्मलालको भयो कान्छाले भन्यो साउबा तिम्रो पोथी लैजाऊ यो छिमलको बाँकी पोथी यही एउटा हो यो पनि मलचाप्राले लग्यो भने मलाई तिम्रो ऋण मात्रै बढ्छ ल ल फुल पारेपछि लैजाउँला न फुल पारेपछि भन्यो कोर न कोरलेर चल्ला काटेपछि भन्यो यो पोथी र यी सबै चल्ला मेरा भयो होइन त कान्छाले भन्यो भएस हवा पक्का पक्का च्यान डाँडेले भन्यो तरमलाल साउली मेरो खोरमा छ महिनामा एउटा फुलबाट एक बथान चल्ला बनाए नि चुरीबोटेले सोध्यो कसरी च्यान डाँडेले लामो कथा छोटकरीमा भन्यो चुरुरीबोटेले भन्यो साउली मका पनि त्यसै गरेका छन् कुरा गर्दै लाँदा उनीहरूले थाहा पाए साउलेनीहरू जस्ता एक आसामी आसामीसँग त्यही लीला गरेको रहेछ धर्मलालका एक सय पोथी र तिनका एक छिमल हुर्केका चल्ला लगभग एकै समयमा तयार भए अनि उसले ती सबै रैतिलाई भन्यो म आफ्ना आसामीलाई माया गर्छु यी पोथी र चल्लाहरू तिमीहरू आफै राख तिनलाई बेचेर मेरो नाउँमा एउटा पाठी पालिदेऊ धर्मलालले यसरी एउटा फुलबाट बिना लगानी कुखुरा कुखुराबाट पाठी पाठीबाट बोका खसेर रा अन्त्यमा रागा सीवन बनायो तिनलाई बेचेर नगद आफूले लियो त्यसरी पनि कमाउनु कमायो सुनकोसी र तामाकोसी किनारमा धेरै रहर लाग्दा खेतहरू जोड्यो धेरै मोही आसामी जोड्यो ऊ रामेसाबको सबभन्दा ठूलो साउ भनेर कल आयो भन्थ्यो लौ त भन्ने भने चाँदीका मोहरले सुनकोसी र तामाकोसी थुनिदिन सक्छु उसले रामेशाब डाँडाको पसल कुर्ने काम जेठीलाई दियो काठमाडौँमा कान्छी थिए बद्रीलाल उसको कान्छीपट्टिको छोरो थियो त्यो फेटमा धर्मेशौको जोडामा अर्को एउटा साउ भयो बिच्छे सार्की यता हुँदोका गरिब गुरुवाला मात्रै होइन ठुलाठालु बाहुन छेत्री नेवारका के कुरा बेलाबखत धर्मलाल साउलाई पनि ऋण सापड दिन्थ्यो उसको ब्याज लामो अवधिका लागि महिनाका एक ढ्याक हुन्थ्यो भने छोटो अवधिका लागि एक आना दुई पैसे ढ्याक हुन्थे चार पैसी आना बिच्छेका तिनटी सर्किनी थिए पचास साठीजनाको परिवार थियो केटाकेटी कसले खायो खाएन भनेर निधारमा टिकाको चिनो लाउनु पर्थ्यो छाला कुहाउने अनेक खाल्डा थिए तर उसले बाछुन्जेल जुत्ता स्याउन छोडेन घर छ्याउ छाला कुहाउन छोडेन उसका चाँदीका मोर राख्ने छालाका ठूल्ठूला थुल थैला थिए उसका सन्तान अहिले पनि अरूभन्दा हुने खने नै छन् धर्मलाल ऋण नतिर्ने आसामीहरूलाई बाख्राको खोरमा थुन्थ्यो खोरले नपुगे ठिङ्गुरा ठोकेर बारीका कानलामुनि बनाएको ओडार जस्तो सुरुङमा थुनेर बाहिरबाट तालचा लाउँथ्यो उसले एउटा जवान कसैलाई निकै दिन धर्मलालकी जवान जेठी छोरीले त्यो कैदीलाई तालचा खोलेर खाना दिन्थे एक दिन बेपत्ता भए त्यसपछि उसले त्यो सुरुङ पुरिदियो प्रेमी युगल दार्जिलिङतिर गएर क्रिस्चियन प्रधान नेवार भएरे म बद्रीलालसँग उसका बाबुबाजेले गरेको शोषणका कुरा गर्थेँ भन्थेँ बद्रीलाल तिमी सामन्तका सन्तान हौ आफै पनि सामन्त हो के कम्युनिस्ट हो भनेर धाक ऊ भन्थ्यो हरिवंश तिम्रा बाले हाम्रा बाको जस्तो ऋण लाएर प्रत्यक्ष शोषण गरेको छैनन् तर उनी पनि पुराना शोषक सामन्तवादी परम्पराका दलाल हुन् तिमीले तिनको विरूद्ध विद्रोह गर्नुपर्छ म त जे सकुला गरौंला तिमी त कडा कम्युनिष्ट हौ तिमी के गर्छौ नि म मेरो बाबुको सामन्तवादको विरोधी हौ बा भन्छन् चाहिन्छ सुन्जो कुरामा तँ केटाकेटी छस् तँलाई थाहा छैन कुरा बुझ्छस् म खुलेर विरोध गर्न सक्दिनँ तर मेरो मनमा मेरो आफ्नै परिवारले गरेको शोषणप्रति तीव्र घृणा छ तिमीले के गरेका छौ त आफ्नै परिवारले गरेको अन्यायको विरोधमा नरेश र म सोध्थ्यौ बेला आएपछि विद्रोह गर्छु त्यो बेला तबसम्म आएन जबसम्म उसले कलकत्तामा पुष्पलाललाई भेटेन पुष्पलालको व्यक्तित्व चुम्बक जस्तो थियो र हामी फलामे सिया जस्ता थियौँ एक झमट जो पनि टाँसिन्थ्यो नरेश म पुष्पलाल र कम्युनिजिमको मोहनीबाट बल्ल तल्ल मुक्त भयौँ बद्रीलाल सधैँ टाँसिरह्यो श्रुति सम्वेकमा यतिन्जेल तपाईँ जगदीश किमिरेको आख्यान सकसको वाचन सुन्दै हुनुहुन्थ्यो यो वाचनसँगै आजलाई श्रुति सम्वेगको समय सकिएको छ अर्को साता हामी सकसको आठौं श्रृंखला लिएर आउनेछौं तबसम्मका लागि प्राविधिक साथी दिनेश निरौला र म प्रस्तुता अच्युत किमिरे बुलबुल विदा चाहन्छौ शुभरात्री